खोज्नको लागि सिद्धेश्वर कपिल देव भगवान्को आश्रममा पुगेपछि सगर महाराजका छोराहरूले अनर्थकर कल्पना मन मानिन्छन् ओहो कस्ता ढोङ्गीहरू रचना हेरेर अर्काको यज्ञको घोडा चोरेर ल्याएर आँगनमा बाँधि छ बडा ध्यान लगाएर बसिया छ भनेर सिद्धेश्वर कपिलदेव भगवानकै आलोचना गर्न थाले नादानी गरे भगवान् सिद्धेश्वर कपिल तेस्रो नेत्रबाट प्रकट भएको आगाले ती खरानी भए त्यसपछि खोज्न गएको पनि आएनन् घोडा पनि पाइएन अब के गर्ने भनेर आफ्ना नाति अंशुमानलाई पठाए सगर महाराजले अंशुमानजीले गएर लामो तपस्या गरेर भगवान् श्री सिद्धेश्वर कपिल देव भगवानको स्तुति बन्दनाबाट उहाँको वरदानबाट गङ्गाजीलाई धरतीमा ल्याउने त्यो तपस्या गर्ने शक्ति र प्रेरणा प्राप्त गर्नुभयो अंशुमानजीले हे अंशुमान तिम्रा पूर्वजहरूलाई ऋषि श्राप परेको कुल पुरुषहरूलाई त्यस ऋषि श्रापबाट अर्थात् मेरो नेत्राग्ञद्वारा जलेका छन् तिनीहरू त्यसको प्रकोपबाट तिमी आफ्ना पूर्वजहरूलाई बचाउन चाहन्छौ भनेदेखि तिमीले पतित पा गङ्गालाई यस धरतीमा अवतरित गर्नुपर्छ ब्रह्मलोकबाट त्यसको लागि तपस्या गरेर भन्नुभयो भगवान कपिल देवले अनि अंशुमानजी गएर तपस्या गर्नुभयो सम्पूर्ण जीवन खपाइदिनु भयो तर गङ्गाजीले दर्शन दिइनन् मात्र गङ्गाले त्यसपछि दिलीप महाराज अंशुमानका पुत्रले तपस्या गर्नुभयो उहाँको पनि सम्पूर्ण तपस्या जति गर्दा पनि त्यस्तै फलदायी रूप लिएन गङ्गा माता दर्शन दिन आइनन् तेस्रो पटकमा भगीरथ महाराज अगाडि सर्नुभयो दिलीप महाराजका पुत्र अनि भगीरथले बढाएको कदम सफल भयो भगीरथजीले कठोर तप गर्नुभयो भन्छन् नि कसैले पनि राम्रो सफल अभियान चलाउन आँटो भने अहिले अहिले त भगीरथ तपस्या गरिराख्नु भएको छ भन्छन् सफल हुने तपस्या भगीरथजीको पालो जब तपस्यामा लिन भएको बेला थियो भगीर त्यस्तो भगीरथजीलाई माता गङ्गाले दर्शन दिइन् दर्शे महास देवी प्रसन्ना परदास्मृ दे हे भगीरथ तिम्रो वरदानबाट म अति प्रसन्न छु तिमी जे चाहन्छौ भन भनेर सोद्धाखेरि गंगा मातालाई हात जोडेर भगीरथ महाराजले भन्नुभयो माता अहिले हजुरको अवतरण आवश्यक छ धरतीमा आइदिनु पर्यो मेरा पूर्वजहरूको उद्धार गरिदिनु पर्यो प्रतिपावनी भनेर भगीरथ महाराजले प्रार्थना गर्दा गङ्गाजी आइदिने त भइन् तर गङ्गाजीले एउटा कुरा भनिन् हेर भगीरथ पहिला मेरो बेगलाई थामने कोही खोजा यदि मेरो बेगलाई थामिदिने कोही तयार था भएन भनेदेखि म त भूतललाई पृथ्वी तललाई भेदन गरेर रसातल पुग्नेछु त्यसको उपाय पहिला गर अनि म तिमीलाई बताउला अगाडिको कुरा त्यसपछि कुन बाटो आउने माता हजुर त्यो सङ्केत पनि मलाई बक्सियोस् र म कसलाई प्रसन्न पार्नु त्यो पनि सङ्केत होस् गङ्गा माताले भनिन् म त हिमालयको बाटो आउँछु भगीरथ त्यसमाले यदि हुनसक्छ भने भोलेनाथ सदा शिव शङ्करलाई रिझाउ भगीरथ महाराजले त्यो प्रेरणा ग्रहण गरेर भगवान् शङ्करलाई श्री पशुपतिनाथलाई पुकारर्न भोगाएर जय शभ जय शभो जय शम्भ कैलाय शभर शिव शङ्कर जय अभयङ्कर शिव शङ्कर जय अभयङ्कर शिव मदनान्त कहे उमा पे मदनान्त जय शम्भो जय शम्भो शम्भो जय शंभो कैलासते जीव जगत का बंधन हारे पशुपति प्रभु हे हृदय बिहारी सत्यमूर्ति शांति प्रदायक गंगाधर पार्वती पते जय कैलास्पति महादेव को भगवान शंकर प्रकट हो भगीरथ के चाहौ तुम भोलेनाथ शङ्करले यसरी सोद्धाखेरि भगीरथ महाराजले भन्नुभयो प्रभु मेरा पूर्वजहरूको उद्धारको सवाल छ पतित गंगाजी गङ्गाजी ब्रह्मलोकबाट यहाँ झर कलकल गर्दै झर्ने भएकी छन् माता हजुरले उनको बेग थामिदिनु पर्यो भगवान सुनेर मात्रै पनि परम प्रसन्न हुनुभयो भगवान् शङ्कर अवश्य भगीरथ गङ्गाजीको पतित पावनी धारालाई म शिरमा धारण गर्नेछु तिमी चिन्ता नगर म बेग थामिदिन्छु भनेर आश्वासन दिनुभयो त्यसपछि भगीरथजीले प्रार्थना गर्दा अब त म आमा मैले गंगा माता मैले अब त बेग थामिदिनै भगवान् शङ्करजीलाई रिझाइसकेको छु अब त आइदिनु पर्यो धरतीमा भनेर भन्दा फेरि अर्को एउटा अत्तो थापेन गङ्गाजीले भगीरथ मलाई त डर लाग्छ यस धरतीमा अनेकौँ पातकी अत्याचारी दुराचारी कदाचारीहरू रहन्छन् तिनीहरूले आएर मेरो जलधारालाई अपवित्र बनाइदिएन मलाई डर लागेको छ यसको समाधान के गर्छौ तिमी भन्दाखेरि महाराज भगिरथले भन्नुभयो साधवो न्यासिन शान्ता ब्रह्मिष्ठा लोकपावना हरन्त्यगम तेङ्ग सङ्घा ते स्वास्थ्य धरि हे माता चिन्ता नगर्नुहोस् यहाँ केवल पतित पावन केवल पतितहरू गिरेकाहरू मात्रै छैनन् पतिथहरूलाई पावन बनाउने पङ्क्ति पावन महात्माहरू पनि हुनुहुन्छ साधु सन्यासी ब्रह्मचारी नै आचरणवाला महापुरुषहरू साधव न्यासिन शान्ता ब्रह्मिष्ठा लोकपावना यदि उहाँहरूले आएर स्नान गरिदिनु भयो भने गङ्गा माता यो पतित पावन हजुरको धारा अझ पावन बन्नेछ त्यसो हुनाले डर मान्नु पर्दैन आउँदा हुन्छ कोही सङ्कट छैन भनेर यसरी भगीरथ महाराजले विश्वास साथ बोलेपछि पतित पावनी गङ्गाजी कलकल कलकल झरझर झरधर गर्दै माथिबाट झर्दछिन् भगवान् भोलेनाथले आफ्ना जटाझुटमा थाम्नुभयो कमरबन्दी नाग पासको गरेर बाँधेर कमरमा हात राखेर भगवान् जटाजुट खोलेर यसरी उभिनु भएको थियो भोले न माथिबाट पतित पावनी गङ्गाजीको धारा झरो आनन्दसँग राख्नुभयो आफ्नो जटाजुटमा आनन्द जटा आयो शीतल परम, परम पावन त्यो जलधारा गङ्गाजीको आफ्नो जटाजुटमा धारण गरेको बेलामा आनन्दको सीमा रहेन भगवान शङ्करलाई रहे। तर भगिरथका ओठमुख सुक्न थाले यता था। फेरि लौ भगवान शङ्कर आनन्द त लिन थाल्नुभयो तर मेरो पूर्वजहरूको बाधा त हटेन उहाँलाई आनन्द त खुब आयो होला हात जोडेर भन्न थाल्नुभयो भगीरथजी प्रभु भोलेनाथ कृपा गर्नुहोस् हजुरले आनन्द त बहुतै आयो होला तर मेरा पूर्वजहरूको उद्धारको काम त रोक्यो नि कृपा गरेर गङ्गाजीलाई छोडिदिनुहोस् भोलेनाथ भनेर हात जोडेपछि अनि भगवान्ले छोडिदिनु भयो शङ्करजीले आफ्नो जटाझुट खोलेर गङ्गाजीलाई अघि अघि भगीरथजी पछि पछि गङ्गाजी गर्दै आउँदै हुनुहुन्थ्यो बाटोमा एकजना जन्नु नाम गरेका ऋषि महान तपस्वी तपस्या गर्दै हुनुहुन्थ्यो गङ्गाजीले त नगिचेको त्यो सारा जमिन काटेर डिल बनाएर एउटा भडखालो जस्तो बनाएर गइन् पार गरेर एकैछिनपछि ध्यान खोलेर ऋषिले हेर्दा जन्नु ऋषिले हेर्दा ताम है एकैछिन आफूले सावधान नपाएको भए त आफै पो गइन रहेछ हेरेँ कस्तो भड्खालो बनाएर गएको कुन उद्दण्ड नदी होलिन् नि यिनी भनेर यसलाई त म थन्किन्छु आफ्नो पेटमा भनेर मा तपस्वी जन्नु ऋषिले गङ्गाजीलाई समेट समेट पारेर आफ्नै पेटमा बन्द गरिदिनु फेरि महाराज भागीरथजीका उठमुख सुके हाट जोड्दै हात जोड्दै आउनुभयो र जन्नु ऋषिलाई भन्नुभयो जी कृपा गरिदिनुहोस् मेरा पूर्वजहरूको उद्धार छ त्यस सवाललाई पूरा गर्नको लागि म यहाँ यो सब प्रयत्न तपस्या गरिराखेका छु तँ मेरो लक्ष्य पुरा होस् कृपा गरिदिनुहोस् गङ्गाजीलाई खोलिदिनुहोस् भनेपछि आफ्ना कानको द्वारबाट जन्नु ऋषिले गङ्गाजीलाई खोलिदिनु भयो अनि त्यसपछि गङ्गाजी अब मुक्त भइन् अघि अघि भागीरथजी पछि पछि गङ्गाजीको प्रवाह गर्दै जानुभयो गङ्गाजीका नाम हेर्नुहोस् त भागीरथी भागीरथे भगीरथ नाम करपस्या करना भागीरथी नाम किन भे जन्नो ऋषि का पेट मा आए की ले भागी रथी माता को, आएकीरथी माता को त्यस्तै गङ्गाजीलाई लिएर गएर त्यो ठाउँमा पुर्याउनु भयो कपिलदेव भगवानको सिद्धाश्रममा जहाँ ऋषि श्राप परेर ती सब भश्रम भएको थिए सगरपुत्रहरू भगिरथ महाराजले यो काम गर्नुभयो यस्ता महान् प्रतापी राजर्षिंहरूको वंश हो महाराज परीक्षितजी हो यसै वंशमा अगाडि खट्वाङ नाम गरेका राजर्षि हुनुभयो जसले दुई घडी एक मुहुर्तको समयको सदुपयोग गरेर प्रभुलाई प्राप्त गर्नुभयो त्यस्ता महान् राजर्सिंहरूको वंश हो यो यसै वंशमा खटमाङ्गबाट दीर्घ बाहु दीर्घ दीर्घ बाहुबाट खटवाङ्गा दीर्घ बाहु रगुस्तष्मा पृथ्श्रभा खटबाट दीर्घ बाहु दीर्घ बाहुबाट रघु महाराज रघु महाराजबाट पृथ्वश्रभा महाराज पृथ्श्रभा महाराजका पुत्र अजय महाराज अजय महाराजका छोरा दशरथ महाराज र दशरथ महाराजका पुत्र भनेर यसै वंशमा प्रभु श्रीराम मर्यादा पुरुषोत्तम पार्नुभयो रामा राम कथा नै हुनुपर्छ प्रभुरामका पुरा कथा अब भगवान श्रीरामका पावन लीलाको सार समेटिएको एउटा सुन्दर भजन छ प्रभु श्रीरामको महिमा त्यही भजनद्वारा पूर्ण गरेर अब कृष्ण भगवानतिर लाग्नुपर्छ आज समय भइसक्यो कस्तो सुन्दर वर्णन गर्नुभएको छ गोस्वामी तुलसी दासीले प्रभु राम कस्तो हुनुहुन्छ भने यदि कसैलाई प्रीतिको रीति कसले निर्वाह गर्छ भनेर जान्न मन लाग्छ भनेदेखि भगवान् श्रीरामलाई हेऱ्यो हुन्छ कसैले गरेको प्रेम कसरी जवाब दिनुहुन्छ त्यस प्रेमको त्यस प्रेमको परिणाम कसरी दिनुहुन्छ ती गर्नेहरूप्रति त्यो रीति जान्ने भगवान् राम मात्रै हुनुहुन्छ जानु प्रीतिर गुराई ने दशरथ किरति खल दलाय ने वाही देह तजि दशरथ अचल चलाई चलायू पी ते अधिक गीध पार ऐसे ते अधिक गीधा पर ममता गुण दरुआ प्रभुजी ममता गुण आई शरथले कत्रो भाग्यले पाएका पुत्र पुत्र रत्न सम्पूर्ण पुत्रहरू मध्ये ज्येष्ठ गुणमा शीलमा श्रेष्ठ रामलाई हृदयमा लगाउनुहुन्थ्यो सधैँ बात्सल्य पूर्ण हृदयले पालन गर्नु भएको थियो त्यस्ता परम भात्सरले बेलामा भगवान् साथमा हुनु भएन श्री राम वनमा गइसक्नु भएको थियो उहाँकै विरहमा दशरथका प्राण गएका थिए अन्त्येष्टिमा सहभागी हुने सम्मान पनि सौभाग्य पाउनु भएन उहाँले र त्यसको बदला भगवानले के दिनुभयो त भने महाराजा दशरथका मित्र जटायु थिए सुसम्बन्ध थियो त्यस्तो महाराज दशरथजीसित भइगयो जे होस् मेरो पिताश्रीको त मैले गर्नु पाइनँ मेरा पिताश्रीका मित्र मेरा परम भक्त शिरोमणि जटायुको म अब आफ्नै हातले अन्तिम संस्कार गरिदिन्छु भनेर पिताप्रतिको त्यो स्नेह वात्सल्यको ऋण चुकाउनको लागि जटायुको ऊ भावनाले ऊ तिनी श्रद्धाले अन्त्येष्टि गरिदिनुहुन्छ भगवान् चल चलाये ऐसे होते अधिक गीध पर ममता गुण गरुआ जानत प्रीति रीतिर बुराये